हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार समर्पणको अर्को एउटा बसाइने आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र विष्णुले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा थाहा नै छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दुई बजीको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म तपाईँसँगै रहन्छौँ र नेपाली गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका हरेक खालका गीत सङ्गीतहरू तपाईँको लागि राख्ने गर्छौँ र आजको व्यवसायमा पनि तपाईँलाई आउन मन छ आफ्नो आफन्तलाई सम्झिन मन छ घर परिवारलाई सम्झिन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्दैछ र यति बेला तपाईँले अर्पण समर्पणको श्रृङ्खला रेडियो अर्पण एक सय चार थब्लन पाँच मेगहर्चको साथमा इन्टरनेट अनलाइनको डब्लु लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनाइराख्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खलामा यति बेला कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलेस म उहाँलाई गाडीकोमा स्वागत गर्छु नमस्कार अन्जी नङे तिनी के भच्चो को भल्दै हुनुहुन्छ अ कि रमनिलम अधिकारी निलम अधिकारी का हुनुहुन्छ निलम जी अहिले अहिले घरमा घरमा धनकुटा हेन्जी अनि है केसो त नयानौला हल्का मात्र खाजा खाइसक्नु भोकै खानु भएसैन अनि खा त छैन बसिरको छु म जोगी प्लास्टिक मिलले नडाबे खाकु खाइसके भन्ने एहे अनि के छ त अरू नयाँ नौलो खबर धनकुटातिरको नयाँ निलमजी धेरै माया गर्नु भएको छ यसरी सम्झिनु पाइन साथी आज हामीले प्रोग्रामको रुस अलिकति चेन्ज गराएको थियौँ होइन सधैँको लागि त्यस्तो गर्न खोजे होइन कहिले काहीँ त्यस्तो गर्ने भनेर एउटा अलिक फरक बनाएको छ अन्जु mm -hmm. उमा सन्जिता अस्मिता नम्रता अङ्किता अञ्जना रोमा सलिना ज्योति मिना अनि मेरो बेस्ट फ्रेन्ड कञ्जङ भण्डारी धनखुट्टातिर हुनुहुन्छ उहाँले सुन्नु हुँदैन त्यो पनि सम्झिरहेको छु भरत भाइ मनोज दिपक धर्म सुदन जनक धन अनि सुन्नु न भरतपुरको एकजना भाइ विकास कार्कीलाई एकदम मिस्यू भन्न चाहन्छु यतिलाई अनि घमण्ड राना मगालाई निस्क्यो भन्न चाहन्छु हुन्छ निलमजी आउँदै गर्नुहोला माया चाहिँ नभनुहोस् है निलम अधिकारी हुनुहुन्थ्यो यति बेला धनकुटा पुग्नु भएको रहेछ तर सम्झिनु भयो खुसी लाग्यो यति बेला अर्को साथी पनि हुनुहुन्छ भन्ने सङ्गीत मिलाएर गर्छु नमस्कार हजुर हजुर ए नौ नै हो नु हो नि त अनि के छ हाम्रो मिङनाजीको हालखबर चाहिँ रेडियो सुन्ने मात्र तर किन हो आजभोलि अलिकति माया गर्न छोड्नु भएको कि जस्तो लागिरहेछ है ल ठिकै छ जिउँछ माया चाहिँ गर्नुहुन्छ त्यो थाहा छ फोनै गर्नुपर्छ भन्न खोजा चाहिँ मैले होइन समय रहेसम्म चाहिँ गर्नु होला है हजुर हजुर अनि आज हाम्रो मेङ सम्झिनुहुन्छ कसलाई अब रामरा के र मेरो घर को साथै मलाई मेघनाथ भनेर सम्पूर्णको लागि हुन्छ मेघनाथजी आउँदै गर्नुहोस् है नमस्ते ल नमस्कार हामी मेघनाथ न्यौपाने हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँको लागि हामी एउटा गीत राख्छौँ भन्न खोजेका थियो अर्को साथी पनि हुनुहुन्छ अरे उहाँलाई स्वागत गर्छु त्यस पछाडि पनि हामी एउटा मिठो आवाज तपाईँको लागि राख्नेछौँ हजुर नमस्कार नमस्कार कहाँबाट बोल को बोल्दै हुनुहुन्छ कमला के गर्नुहुन्छ कमलाजी बत्तिकै बस्नुहुन्छ अनि खाजा खाइसक्नुभयो कि खानुभएको छैन नि मेरो त भइसक्यो आज एकदम खाजा खाएर तपाईँहरूसँग चाहिँ एकदम राम्रोसँग बोल्छु भनेर आइरहेको छु होइन अनि अनि आज सम्झिने चाहिँ कसलाई हुन्छ आउँदै गर्नुहोला अहिले भने बिदा हुन्छ है हेलो नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खलामा हुनुहुन्छ तपाईँ र तपाईँको लागि आज पनि निकै नै चर्चित आवाजहरू हामीले लिएर आएका छौँ र बेला तपाईँको लागि राख्न चाहन्छु यो निकै नै आवाज रेग मारी बेनी को बस आयो hey! सरररर को बस आयो चौहिड़ा पोखरा दियो फर पर दिल पैसा जाना देर लग गई नर कर दिलू हो। पैस भन्नु पानी पर नी को पानी हो भोली छनी पाए का पनी पर, पर दो स्कूल बोर्डिंग कैंपस लाई जे जे कुरा चाहिए स्कूल बोर्डिंग कैंपस लाई जे जे कुरा चाह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 हमी कहा विद्यालय सरकारी सरकारी बोर्डिंग स्कूल तथा कैंपस का पाठ्य पुस्तक हरू, लागी, आवसिक सामान हरू, का सामग्री संपर्क बुक्स एंड स्टेशनरी रक्त नगर चौक चितून्य छप्पन्न पांच बैसठी पांच सौ उन्नाइस मोबाइल अंठानबे पांच पचास छह तिमी मलाई त्यो भए बिहे एकद ऑटोमोबल्स प्रणाली बाइक लाइ हाल विश्र पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थब्लब यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै खुनाबाट सुनिराख्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवारसम्म हामीले पुऱ्याइराखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही हुनुहुन्छ लाइनमा हजुर नमस्कार किन बोल्नु भएन कुन थाहा भएन मलाई चाहिँ हजुर होस् फोन सम्पर्कमा आइसके पछाडि बोल्नुहोस् न किन नबोल्नु भयो मेरो आग्रह तपाईँलाई रर्फसम्म पुगेको श्रृङ्खलामा विशेष गरी हामी तपाईँकै सम्झना तपाईँकै घर परिवारसम्म पुर्याउनको लागि त आएका छौँ नि तपाईँ पनि आउनुहोस् सम्झिन चाहनुहुन्छ अलिकति टाढा हुनुहुन्छ आफन्तबाट घरपरिवारबाट केही भन्न मन लागेको छ कुनै सन्देश दिनु परेको छ भनेदेखि दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस हामी करिब करिब तिन, तिन बजेसम्म तपाईँसँगै रहन्छौँ र रह तपाईँको सम्झनाको साथमा मिठा मिठा गीत सङ्गीतहरू पनि राख्छौँ आजको अर्पण पड़ समर्पणको श्रृङ्खलामा भने विशेष गरी मैले तपाईलाई नेपाली फिल्मका गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु र यति बेला भने कोही साथी आइसक्नु भएको छ अब चाहिँ उहाँलाई स्वागत गर्छु नमस्कार दिदी नमस्का हजुरमा बोल्दै हुनुहुन्छ झ्यामिरेबाट राधा के छ हाम्रो राधाजीको राधा खबर मेरो पनि एकदम ठिकठाक छ तपाईँको ठिक छ भने मेरो बेटी त कसरी गर्छ र है यति धेरै माया गर्नुभएको छ मैले बेटी मिल्दैन नि है हजुर अनि आज हर्पण समर्पणमा आउनु भएको छ हाम्रो राधाजी त सधैँ जसो आइराख्नुहुन्छ माया पनि सधैँ गर्नुहुन्छ यसरी नै माया गरिराख्नुहोस् है हजुर अनि कहाँ कस सम्झिने आज हजुरलाई पा धन्यवाद र मलाई हजुर कुमार भन्दै छ हुन्छ राउँदै गर्नुहोस् है अहिले पनि बिदा हुन्छु नमस्कार राधा हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला पनि हामी फेरि पनि अर्को एउटा सुमधुर आवाज नै तपाईँको लागि राख्न चाहन्छौँ निकै नै चर्चित आवाज तपाईँलाई निकै नै मनपर्छ अर्पण समर्पणको यो विषयमा को, सपना पनी लागी प्यारो खुशी जिंदगी टुटी सके सपना पनी पीर बन्छुली बन्छु छलिँदैन मुटो दुख्दा पनि किन लाग्छ माया निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ अर्को र समर्पणको श्रृङ्खला तपाईँ सोध्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एकछिुप्लो पाच मेघे हर्समा र तपाईँको सम्झना तपाईँको आफन्तसम्म तप हामीले खुलेर राखेका छौँ यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार hasna dante thum tu jalaini maila jast samranu mala hit kparan mero hit kparan aba taile hola khoi तिम्रो काख मेरो चिरानी छु म टु हो जाला मैले जस्तै सम्झानु मलाई नि हित परानी मेरो हितको परानी अब कहिल्यै होला खोइ pingro gaak mero sirani mero yikopharani aba kai le hola khoi pingro gaak mero sirani mero yikopharani aba kai le hola khoi गाख नमस्कार अब कहिले होला खै तिम्रो काख मेरो सिरानी निकै नै मिठो भएको गुनगुनाइदिनु भयो धेरै समय पछाडि आउनुभयो हाम्रो बिनोदजीलाई मैले बिर्सेको छैन के छ बिनोदजी हाल खबर कता हुनुहुन्छ अहिले ै हुनुहुँदो रहेछ तर पनि हामीलाई किन यस्तै हाम्रो विनोदजीले गुनगुनाउनु भएको गीतलाई विष्णुजीले निकै नै मन्दा मन्दामा बजाइदिइ राख्नु भएको थियो है निकै नै राम्रोसँग गाउनु भयो खुसी लाग्यो अनि अरू नयाँ नौरा केही छ भने सुनाउनुहोस् यति न मजाले माया नमार्नु होला ल ठिकै छ समय रहेछ भने हामीलाई नबिर्सिनुहोस् है अनि आज सम्झिरहन्छ कसलाई हुन्छ विनोदी आउँदै गर्नुहोला अहिले भनी बिदा हुन्छ है नमस्कार विनोद छेत्री हुनुहुन्थ्यो यति बेला निकै नै मिठोसँग गीत पनि गाइदिनु भयो आफ्नो आफन्तलाई पनि सम्झिनु भयो निकै नै माया गर्नुहुन्छ कार्यक्रमलाई तपाईँले पनि माया गर्नुहुन्छ तपाईँले चाहिँ गर्नुहुन्न भन्न खोज्या मैले पक्कै पनि होइन र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउनु मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस विशेष गरी हामी तपाईँकै सम्झना तपाईँकै आफन्तसम्म पुर्याउनका लागि आएका छौँ र तपाईँले पनि माया गर्नुभएको छ तपाईँको यो माया तपाईँको यो साथ सधैँ यसरी नै पाइरहँ यति नै चाहना छ र आजको अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर विशेष गरी मैले नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु त्यसो त हरेक दिन हामी अलिकति फरक फरक खालका गीत सङ्गीतहरू तपाईँको लागि राख्ने गर्छौँ तपाईलाई हरेक खालका गीत सङ्गीतहरू मनपर्छ र मन पराउनु पनि पर्छ नेपाली गीत सङ्गीतलाई तपाईँहरूले माया नगरे कसले गरिदिन्छ र यति बेला भने कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलेहाल्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्ते कामा को बोल्दै हुनुहुन्छ के गर्नुहुन्छ सुझाव आज कार्यक्रममा पहिलो पटक हो है कस्तो लाग्छ माया गर्नुहोला अहिले भनी भिड हुन्छ है नमस्ते नमस्कार यति बेला अर्पण सम शृङ्खलामा हुनुहुन्छ तपाईँ श्रृङ्खला सँगै हुनुहुन्छ र विशेष गरी तपाईँको सम्झना चाहिँ तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ यदि आउन चाहनुहुन्छ भने आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ अझ भनौँ कुनै सन्देश आफन्तको लागि अलिकति टाढा हुनुहुन्छ तपाईँ अथवा तपाईँको तपाई मान्छे टाढा हुनुहुन्छ केही भन्न मन लागेको छ भने आउनुहोस् दुईवटाबाट तपाईँको लागि खुल्लै छ शून्य सपना पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपना पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला तपाईँले हामीलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुनसुकेकोबाट सुनिराख्नु भएको छ यति कोही साथी आइसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खलामा म उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर चलि राम्रो अनि सम्झिने कसलाई समर्पण मार्फत साथीहरू अनि अनिसा ला, लामा सरिता लामा विशेष गरी हजुरको लागि अनि मेरो घर मेरो घर परिवार लाग्यो अहिले पनि बिदा हुन्छ है नमस्कार यति बेला अर्पण समर्पण श्रृङ्खलामा हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर तपाईँको सूचना तपाईँको सन्देश तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ र आजको कार्यक्रमको पनि हामी लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौँ अब भने कार्यक्रमबाट विदा पनि माग्नुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद छ र यतिन्जेलसम्म जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति पनि हृदयदेखि नै आभार प्रकट गर्छु प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र विशेष गरी मेरो आवाजलाई तपाईँको रेडियो शीर्षम अप्नाउनका लागि सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुप्रति विशेष विशेष आभार प्रकट गर्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि विदा हुन्छु हवस् त नमस्कार पागल बन न मक्सु सक तिमी छोड़ना मृत्यु रोजना सकु सक सकदी रोजना रु छोड़ गो मन की जिंदगानी सल्की गो मन मखा माँ बरसु पानी पागल मन सचो हुदा संग हु मरदेन मदद अमृत पीपनी मो हजार हजार जन्म लिशु मिम्री रेडियो अर् एक सय चार थोप्लो मेगा